एक एकपटकको संविधान सभाले संविधान जारी गर्न नसकेपछि मुलुकमा हालै मात्र दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको छ संविधान सभाबाट नयाँ संविधान जारी गर्ने उद्देश्यले दोस्रो संविधान सभाको निर्वाचन गरिएको हो उक्त निर्वाचनबाट क्रमश कंग्रेस एमाले एमावी प्रमुख तीन ठुला दलहरू बन्न पुगेका छन् संविधान सभा निर्वाचनको नतिजा अन्तिम चरणतिर पुग्ने लाग्दा राजनैतिक दलहरू सरकार कसले बनाउने भन्ने निर्वाचनको सम्पूर्ण नतिजा पनि घोषणा हुन नपाउँदै राजनैतिक दलहरूमा चलेको सरकार निर्माणको होडका कारण संविधान निर्माण गर्ने विषय ओछिमा पर्ने त होइन भन्ने चिन्ता पनि नेपाली जनतामा परेको छ जुन ठूलो दल त्यसको नेतृत्वमा संयुक्त दलहरूको सरकार बन्नुपर्ने र संविधान बनाइसकेपछि स्थानीय वा संघीय चुनाव घोषणा गर्नु नै दलहरूको बुद्धिमानी रत्नगर मोहना यो अहिलेको संविधान सभा दोस्रो निर्वाचनमा जनताले सबै दलहरूलाई पूरा बहुमतका साथ तपाईँ एउटा बहुमत दिएका छन् सबै जनतालाई दिएका छन् सबै पार्टीहरूलाई दिएका छन् अब केन्द्रभन्दा जुन ठूलो दल छ त्यसको नेतृत्वमा संयुक्त दलहरूको सरकार बन्नुपर्छ बनेर त्यस पछाडि एउटा मोटो संविधान यो देशलाई चाहिँ फलाउने फुलाउने यो जनताहरूलाई तपाईँको चाहिँ सुख सुविधा हुने र यो देशको चाहिँ जुन ठुला दल विदुत्वहरू छन् त्यसको लागि यो देशमा उत्पादन गरेर नेपाली जनतालाई चाहिँ ऊर्जा र यो संयुक्त सबैको सरकार हुनुपर्छ तर ठूलो दलको नेतृत्व हुनुपर्छ र संविधान पहिला बनाइसकेपछि अनि त्यसपछिबाट बल्ल स्थानीय निर्वाचन हुन्छ अथवा कुन निर्वाचन हुन्छ संघीय हुन्छ कि स्थानीय कुन हुने हो त्यो निर्वाचन तोक्नु दलहरूको बुद्धिमान्यता हुनेछ संविधान निर्माणको विषयलाई पछाडि पारेर सरकार बनाउने र गिराउने खेलमा राजनैतिक दलका नेताहरू लाग्यो भने फेरि पनि देश र जनताको लागि धोका हुन्छ कि भन्ने सबैमा चिन्ताको विषय बनेको छ तर इतिहासबाट राम्रैसँग पाठ सिकेका राजनैतिक नेताहरू सरकार निर्माण भन्दा पनि संविधान बनाउने विषयलाई नै प्रमुख विषय बनाउँछन् भन्ने आशा गर्ने ठाउँ पनि रहेको छ राजनैतिक दलहरूले यति बेला संविधान बनाउने विषयलाई नै केन्द्र बिन्दुमा राखेर रा, काम गर्नु पर्दछ सरकार बनाउने खेलमा अलमल्ल गर्ने बेला होइन यति बेला संविधान बनाउने कार्यमा केन्द्रित हुनु पर्दछ पहिला पनि संविधान बन्ने आशा गरे पनि संविधान नबनेको र अहिले आम जनताको संविधान बन्ने आशा रहेको बताउनुहुन्छ रत्नगर एक बकुलरका कुलपति शर्मा संविधान बनला भनी वर्ष बित्यो नेपाली जनताले ठूलो त्याग र तपस्याबाट प्राप्त गरेको अधिकारलाई अघिल्लो संविधान सभाले संरक्षण गर्न सकिन र पुन संविधान सभाको दोस्रो निर्वाचन गर्नु पर्यो फेरि पनि सहमतिबाट संविधान बनेन भने देशमा ठूलो संकट उत्पन्न हुन्छ भने तर्फ दलहरूको ध्यान समयमा नै जानु पर्दछ राजनीतिक दलहरूलाई सरकार बनाउने भन्दा पनि संविधान निर्माण गर्न जिताएको र जति सक्दो छिटो संविधान बनाएर बेरोजगार युवाहरूको समस्या समाधान गरेर देशमा स्थायी राजनीति बनाएर रा देशको विकास गर्नुपर्ने बताउनुहुन्छ माधवपुर साथका दीपक भट्ट जुन दलहरूलाई झगड़ा गर्न अहिले जसरी विभिन्न दलहरूले आफ्नो आफ्नो नेतृत्वमा सरकार बनाउनलाई विदेशीसँग लर्निङ गरिरहेछन् त्यो हाम्रो लागि एकदम निर्घात हुन सक्छ किनकि विदेशीले नै पहिलाको सरकार ढाल्ने र उठाउने काम गरिरहेको थियो त्यसरी प्रत्येक जनताहरू आफू चुप नलाइकिन बसेर अब पनि संविधान गरेन तिनीहरूलाई आफ्नो क्षेत्रमा आउनै पनि त्यही कारणले हामीले उनीहरूको लागि संविधान बनाउनलाई पठाएको कुनै विदेशीसँग भेटघाट गर्नुलाई कुनै देशमा गएर घुम्नको लागि पठाएको होइन हामी सबै जनताले के आग्रह गर्छौँ भने जति छिटो संविधान घोषणा गरेर सरकार राम्रोसँग चलाएर बेरोजगारी युवाहरूको समस्या नेपाली जनताले पनि सरकार बनाउने भन्दा पनि संविधान बनाउने विषयमा निरन्तर दलहरूलाई घच घन् पर्दछ लोकतान्त्रिक संविधान निर्माण गर्ने कार्यमा नेपाली जनताको ठूलो भूमिका भएको हुनाले दलहरूको कार्यशैली प्रति जनताको ध्यान समयमा जानु पर्ने देखिन्छ